डड़लध्रा को विस का रातो किताब में तमाम विस योजना अमरगढ़ी किलाय निर्माण कर भारत विभिन्न वाहना में पंचस्वर जल विद्युत परियोजना टाड़ीमा कर्मचारी का कारण मुक्त हलिया रकम फ्रीज हृत्युद्ड को सजाई सुनाई बम उद्धार तत्काल संभव नूतावास को भाई सुदूरपश्चिम प्रमुख पर्यटक स्थल खपतड़मा टेलिफोन टावर निर्माणला मल को प्रयोग उत्पादित तरकारी वार्षिक चार लाख भन्दा बड़ी आमदानी धनगढ़ी नाली निर्माण गठन करता समिति कानून विपरीत डोटी में गरीबी निवारण कोष रकम असूरी करने चुनौती मा हुने घरमा स्वास्थ्य स्वयं सेवी का नीले कपाले मर लगे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 घरमै पाले कुखुरा पालेपछि अन्डा र मासु खुवाउन सजिलो हुन्छ निका व्यवसायिक रूपमा कुखुरा पाल्ने हो भने राम्रो आम्दानी पनि गर्न सकिन्छको मासु र अन्डा गुणस्तरीय प्रोटिनको स्रोत हो त्यसै सहजै उपलब्ध हुने बच्चाले सजिलै पचाउन सक्ने र पौष्टिक तत्वको राम्रो भण्डार भएको अन्डाभित्रको पहेलो भाग को पनि राम्रो स्रोत भएकाले बच्चाको वृद्धि तथा विकासका लागि एकदमै राम्रो मानिन्छ नियमित उपभोग को लागि उन्नत जातका कुखुरा पालन गरी अन्डा र मासु खाने गरौं नेपाल सरकार कृषि तथा खाद्य सुरक्षा आयोजना तथा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हटर इन्टरनेटमा रेडियो प्रसारण भइरहेको साँझ छ बजेको छ सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष दुई त्रिहत्तर चौहत्तरको बजेट सम्बन्धी रातो किताबमा डडेद्राका केही महत्वपूर्ण विषयहरू समेटिएको पाइएको छ रातो किताबमा उल्लेख गरिए अनुसार जिल्लाको अमरगढ़ी नगर क्षेत्रलाई स्मार्ट सिटी बनाउन उग्रता मन्दिरको विकास गर्न ऐतिहासिक अमरगढ़ी किल्लाभित्र संग्रहालय निर्माण गर्न बस निर्माण गर्न लगायतका महत्वपूर्ण क्षेत्रहरूका लागि आवश्यक बजेट छुट्याइएको छ बजेटमा नै घोषणा गरिएको स्मार्ट सिटीको विकासका लागि अहिले एक करोड़ नब्बे लाख रुपियाँ छुट्याइएको रातो किताबमा उल्लेख छ यसपछि अमरगढी क्षेत्रलाई स्मार्ट सिटी बनाउन डीपीआर तयार गर्नको लागि पाँच छ करोड रकम विनियोजन हुने जानकारी आएको नेकपा एमाले अमरगढी नगर कमिटी अध्यक्ष विपिन ओझाले जानकारी दिनुभएको छ यस्तै रातो किताबमा सुदूरपश्चिमकै ठूलो शक्तिपीठ उग्रता मन्दिरको विकासका लागि पंचानब्बे लाख रकम रातो किताबमा उल्लेख गरिएको उहाँले जानकारी दिनुभयो यस्तै घटहाल मन्दिर क्षेत्र विकासको लागि सात लाख रकम छुट्याइएको उल्लेख गरिएको छ इसेगरी बढ़्द सवारी संख्या का ठूलो संख्या समस्या के रूप में रहकर गाड़ी पार्किंग रातो किताब में पर्याप्त रकम उखकली भन्ने मा बस पार्क निर्माण कावेश हाल को, को बागबजार बस पार्कई बस भिशनी को रूप में विश जिला एक पर्यटक गंतव्य ऐतिहासिक अमरगढ़ी किलात्रहालय समेत निर्माण रातो किताब में छियालीस लाख बजे उ आईत बजार डोटी घटाल चिरकिटी होगगबुडा जो जोड़ने सड़क निर्माण का सताईस लाख सरकारले रातो किताब में उल्लेख नगर कमिटी अध्यक्ष ओझा जानकारी द्विन्हासिक पर्यटक स्थल अजमेर कोट जोड़ने सात कि सड़क कालपत्रे लगायत का अन् स समेत रातो किताब में उल्लेख करहांक द पंचेश्वर विकास प्राधिकरण पीडिएको गवर्निंग बडी बैठक छल्न अनेकौं वहाना देखाउँदै आएको भारतीय पक्षले यसपालि पनि उही प्रवृत्ति दोहराएको छ भारतीय जल श्रोत सचिव शशि शेखर कार्य व्यस्तता देखाउँदै आउन नमानेपछि सोमबार पोखरामा हुने तयार गरिएको गवर्निंग बडीको चौथो बैठक अनिश्चित हुन पुगेको छ नेपालका ऊर्जा र भारतीय जल सचिवले बैठकको अध्यक्षता गर्ने पीडीएमा प्रावधान रहेको छ भारतीय पक्षले सचिवको ठाउँमा अतिरिक्त सचिवलाई जिम्मेवारी दिएर पठाएपछि रद्द गरिने भएको नेपालका तर्फबाट बैठकमा सहभागी हुन गएका एक सदस्यले जानकारी दिनुभएको छ सचिव तहको पूर्ण बैठक नहुने भयो तर अतिरिक्त सचिवको उपस्थितिमा केही छलफल हुन सक्छ ती सदस्यले भन्नुभयो सचिव तहको बैठकमा अतिरिक्त सचिव आएपछि एकता पोटोकल मिलेन अर्को उच्च तहमा हुने निर्णय हुन सक्दैन यसले बैठक भएको छ गभर्निंग बडीको तेस्रो बैठक पनि भारतकै कारण दुई पटक सरेको थियो दुई हजार बहत्तर पु र आठ गते काठमाण्डुमा हुने भनेको तेम्रो बैठक त्यति ते बेला भारतीय जलस्रोत सचिव प्रधानमन्त्री नरेन्द्र मोदीसँग अस्ट्रेलिया जानु भन्दै माघ बीस र एक्तिस गतेका लागि तोकिएको थियो तर यो मिति पनि सरेर बैठक फागुनमा पुर्याएको थियो बहददेश्य आयोजना निर्माणमा भारतकै चासो नभएकाले बैठक सम्र्क रहेको छ महाकाली पुलमा चौविस घण्टाका लागि गरिएको आवत जावत बन्द केही बेरमा खुल्ने जनाइएको छ वनवासा पुलका नामले चिनिने उक्त शारदा ब्यारेज मरमत गर्नुपर्ने भन्दै भारतीय पछिले आइतबार साँझ सात बजेदेखि गरेको बन्द चौबीस घण्टापछि खुल्न लागेको हो बेलुका सात बजेदेखि बन्द खुलेपछि नेपाल भारत आवजावत गर्नेहरूलाई सहज हुनेछ पुलमा मानिस र सवारी साधन दुवै आओजावत बन्द गरिए पनि दुई देश आओजावत गर्ने व्यक्तिहरूले झोलंगी पुल वा टनकपुरको बाटो भएर जानु थियो डोटीमा यस वर्ष पनि मुक्त हलिया पुनस्थापनाका लागि नेपाल सरकारले विनियोजन गरेको रकम फिज जाने लगभग पक्का मशान्त नजिक नै लाग्दा पनि काम पूरा नभएकाले कुल रकमको 30 प्रतिशत रकम, रकम फ्री जाने अवस्थामा पुगेको मुक्तहलिया जिल्ला पुनस्थापना समितिका सदस्य सचिव एवं जिल्ला मालपोत कार्यालय ड्यूटीका मालपोत अधिकारी सुनिल सागर जोशीले बताउनु भएको छ यस वर्ष पुनस्थापनामा परेका घर मरमतका लागि बीस जना जग्गा खरिदका लागि पन्ध्रजना र घर निर्माणका लागि पन्ध्र जना गरी पचासजनाले पाउने तीस प्रतिशत रकम अर्थात सोह्र लाख पच्चीस हजार रकम फ्री जाने अवस्थामा रहेको जोशीले जानकारी दिनुभयो भूमि सुधार मंत्रालय अंतर्गत मुक्त हलिया पुनस्थापना काग इस वर्ष घर मरम्मत का, का प्रति परिवार एक लाख पच्चीस हजार जगह खरीद का घर निर्माण का तीन लाख पच्चीस हजार का दर रकम उपलब्ध कराने निर्णय तर टोटी मुक्त हलिया राष्ट्रीय मुक्ति समाज ड्यूटीभित्र देखिएको किचलोको कारण पुनस्थापना कार्यक्रममा समस्या देखिएको हो विशेषतः संस्थाको आन्तरिक विवादलाई लिएर राष्ट्रिय मुक्त हलिया समाज महासंघका पूर्व अध्यक्ष डम्बर विकले विरोध गरेपछि गएको फागुन अठार गतिको जिल्ला पुनस्थापना समितिको बैठक स्थगित भएकै कारण पुनस्थापनामा दुई महीनामा ढिलाइ भएको रकम रा। फिरि जाने अवस्था आएको राष्ट्रिय हलिया मुक्ति समाज ड्यूटीका अध्यक्ष भीमबहादुर सार्कीको आरोप रहेको छ संस्थामा गैर हलिया नेतृत्वमा आएको संस्थाको विवादबारे पुनरावेदन अदालतमा मुद्दा चलिरहेको र मुक्तलिया पुनस्थापनाको रकम केही व्यक्तिले हिनामिना गरेका कारण त्यसको छानबिनका लागि आफूहरूले जानकारी गराएको र त्यसको पुनस्थापनामा कुनै असर नपरेको महासंघका पूर्व अध्यक्ष डम्बर विकले बताएका छन् पुनस्थापनामा ढिलाइ हुनुको अर्को कारण मुक्त हलियाहरू नै सक्रिय नदेखिएको र सरकारले गाउँ घरमै आएर सबै काम गरिदिन्छ भन्ने खालको बुझाइ उनीहरूमा रहेको पाइएको मालपोत अधिकृत जोशीले बताएका छन् डोटीमा गत वर्ष पनि मुक्तहलिया पुनस्थापनाका लागि आएको कुल रकम मध्ये तीस प्रतिशत अर्थात तीस लाख 30 हजार रकम फ्रिज गएको थियो फ्रिज गएको रकम अर्को आर्थिक वर्षमा दोस्रो पटक विनियोजन हुने सम्भावना नरहेको जिल्ला मालपोत कार्यालय डोटीले जनाएको छ युएमा हत्या आरोप लागेर मृत्युदण्डको सजाय सुनाइएका दार्चुलाका एक व्यक्तिको उद्धार तत्काल सम्भव नरहेको दूतावासले जनाएको छ तेह्र वर्षदेखि हत्या अभियोगमा जेलमा रहेका दार्चुलाको धारीदुईका अमर बहादुर बमको तत्काल उद्धार सम्भव नभएको आबुधाबीमा रहेको नेपाली दूतावासले जनाएको छ उद्धारका लागि पटक पटक उच्चस्तरीय पहल गरिए पनि घटनाको प्रकृति अनुसार समस्या जटिल भएकाले तत्काल उद्धार हुन सक्ने सम्भावना छैन युए कारी नत्र पह, का लागि कार्यवाहक राजदूत नेत्र बहादुर टण्डनले भन्नुभयो बमको रिहाई हुन सक्ने बारे कतिपय संचार माध्यमले हावादारी गफ गरिरहेका छन् तर तत्काल त्यस्तो कुनै सम्भावना छैन दूतावास ने दुबई में अंतक्रिया कार्यक्रम में आदिवासी जनजाति महासंघ यूए का अध्यक्ष डेरराज गुरूंगे मुस्लिम समुदाय पर्व ईद को अवसर में बमलाई आम मफी दिलाऊन दूतावास रियास कर पर्ने विषय उठान जवाफना कार्यवाहक राजदूत टंडनो बता दूतावासो स्थान बाहल करगति होना सकता समस्या जटिल छ बाहिर तपाई हामीले भने जस्तो सहज छैन कार्यबाग राजदूत टण्डनले भन्नुभयो सरकारले यसअघि संचार मन्त्रीलाई विशेष दूतको रूपमा युएई पठाएर पहलको प्रयास गरेको तर अहिलेसम्म सकारात्मक प्रगति नभएको उहाँको भनाइ छ पटक पटक बमको रिहाईवारे सकारात्मक खबरहरू सार्वजनिक भइरहे पनि पछिल्लो प्रगति केही नभएको बारे यहाँ रहेका सामाजिक संस्थाका युवाहरूले दुःख व्यक्त गरेका छनृ दूतावासले नेपाल सरकारसँग समन्वयकारी भूमिका निर्वाह नगरेकाले बमको रिहाई हुन नसकेको उनीहरूको गुनासो छ बम सन् दुई हजार तीन जनवरी छब्बीसदेखि दुबईको सेन्ट्रल जेलमा हुनुहुन्छ कामका लागि भारत पुगेका बम त्यहाँ एक मार्बल कम्पनीको काम छाडी सवारी बनेर दुबई पुग्नु भएको थियो भारतीय कम्पनीवाला नागरिकले 20,000 रुपैया रूपयाँ भारतीय रूपियाँ तलब दिने आश्वासन देखाएपछि बिहे गरीको त्याइस दिनमा श्रीमती छोडेर उहाँ भारतबाटै दुवै पुग्नु भएको थियो बमका कम्पनी मालिकहरूले बर दुबईमा रहेको इण्डियन क्लबमा एक भारतीय नागरिकको हत्या गरेको र उनीहरूलाई आफ्नो गाडीमा राखेर रा भगाउन सघाएको आरोपमा युए पुगेको एक महिनामै उहाँ पक्राउ परेर जेलमा हुनुहुन्छ पानीको उचित निकास नहुँदा कैलालीको अत्तरिया र धनगढ़ीका अधिकांश क्षेत्रहरू डुबान पर्ने समस्यामा यस वर्ष पनि दोहोरिएको छ सुदूरपश्चिममा बुधबारदेखि वर्षा भएपछि धनगढ़ी र अत्तरियाका अधिकांश क्षेत्र विगतका वर्षहरू जस्तै डुबानमा परेका छन् अतरियाको खानेपानी टोल बस पार्क क्षेत्र आर्दर्श टोल लगायतका विभिन्न टोलहरू यस वर्ष पनि डुबानमा परेका छन् यता धनगड़ीको विशाल तारानगर शिवनगर क्याम्पस रोड मिलनचोक सन्तोष टोल लगायत क्षेत्रमा समेत फेरि डुबानको समस्या दोहोरिएको छ लगातारको वर्षाका कारण डुबान भएपछि स्थानीयवासीहरू मारमा फरेका छन् नगरपालिका लगायत सम्बन्धित निकायले पानी निकासका लागि नालाको उचित व्यवस्था नगर्दा यसपटक पनि डुबानका कारण समस्यामा परेको स्थानीयवासीले बताएका छन् उनीहरूले विगतका वर्षहरू जस्तै आगामी वर्षमा यस्तो समस्या दोहोरिन नदिन तत्काल पानी निकासका लागि नाला निर्माणका लागि ध्यान आग्रह सुदूरपश्चिम को प्रमुख पर्यटक स्थल खपतड़मा टिकमले जीएसएम सीडीएमए मोबाइल को टावर निर्माण यह क्षेत्र में टावर ना समस्या टावर निर्माणपछि मोबाइलले काम गर्न थालेको नेपाल टेलिकम दिपका प्रमुख गगनचन्द ठकुरीले बताउनुभयो विद्युत नहुँदा सोलर जड़ान ला गरी टावर सञ्चालनमा ल्याइएको र नेटवर्क कनेक्शनका निम्ति अछाम जिल्लाको मंगलशेरमा रेडियो जडान भएको कार्यालयले जनाएको छ झण्डै पच्चीस लाखको लगानीमा बनेको टावरको परीक्षण असारको अन्तिम हप्ता गरी नेटवर्क जोड़िने नेपाल टेलिकम दिपका प्रमुख ठकुरीले बताउनु छ बजाङको जय पृथ्वी नगरपालिकाले एक महिना पुग्दै लाग्दा समेत नगर क्षेत्रभित्रको फोहोर उठाएको छैन छब्बीस दिनभन्दा बढ़ी भइसक्दा समेत नगरपालिकाको फोहोर उठेको छैन नगरपालिकाले मुख्य बजारको मात्रै फोहोर उठाउन थालेपछि शुरूमा दौलीचौर टोल तथा चौगाव टोल दुर्गन्धित बनेको स्थानीयले गुनासो गरेका छन् पहिले हरेक दुई दिनमा नगरपालिकाले टिप्पर ल्याएर फोहोर उठाउने गरेको नगरपालिकाले यसपटक छब्बीस दिनसम्म पनि नउठाएको स्थानीय कटक सिंह धामीले बताउनु भएको छ वर्षातको समय भएकाले फोहोर जम्मा हुँदै गएपछि झन समस्या भएको उहाँको भनाइरहेको छ यता नगरपालिकाका सूचना अधिकारी पूर्णबहादुर खड़काले भने टिप्परले फोहोर उठाउने गरेको दावी गर्नु भएको छ यदि नउठाएको भएमा तुरन्त फोहोर उठाइने उहाँले प्रतिबद्धता व्यक्त गर्नु भएको छ गडेौला मलको प्रयोगले उत्पादित तरकारीबाट वार्षिक चार लाख भन्दा बढी आमदानी लाखौंमा बिक्री हुने भ्रम बोकेर होसिल पक्रिएर घरमा राखिँदै अठार वर्षदेखि साठी वर्ष उमेरका पैचालिस किलोग्राम माथि तौल भएका इच्छुक महानुभावहरूले रक्तदान गरौ ड्रामा सञ्चालित रक्त संचार सेवालाई प्रभावकारी बनाऊ एक पटक दिइसकेको मितिले तीन महिनापछि फेरि रक्तदान गर्न सकिन्छ मानवीय सेवाका लागि नेपाल रेड क्रस सोसाइटी डडेलधुरा र रेडियो युनिटी सँगसँगै तपाईँ अहिले बयानब्बे थोप्लो दुई मेगा हर्चमा पश्चिम नेपालका विभिन्न ठाउँ तथा अनलाइनमा रेडियो डडेलधुराको विकासका लागि रातो किताबमा तमाम विकास योजना अमरगढ़ी किल्लाभित्र संग्रहालय निर्माण गरिने भारत विभिन्न भी वाहनामा पञ्चस्तर जल परियोजना टाढ्दै लगायतका समाचार बजाङको जय नगरपालिका ओडा नम्बर चौध सेटेडीका एक महिला कृषकले तरकारीबाटै वार्षिक लाखौं आमदानी गरिरहेकी छैन स्थानीय लक्ष्मी राणाले अहिले तरकारी खेतीबाटै वार्षिक रूपमा झण्डै साढे चार लाखसम्म आमदानी गरिरहेकीकी छैन उनी जस्तै सबैले तरकारी खेती, सब खेती गर्छन् तर उनको जतिकै आमदानी अरूले गर्न सकेका छैन लक्ष्मीले तरकारी खेतीमा गेटेऊले मल प्रयोग गर्दै आएकी छैन गेटौली मलकै कारण गाउँमा सबैभन्दा बढ़ी र रा राम्रो तरकारी उनको बारीमा उत्पादन हुने गरेको छ जसका कारण उनको आमदानी महिनाकै 40,000 पुग्ने गरेको उनी आफै बताउँछन् तर अहिले उनले प्रयोग गर्ने गेटौली मलले तरकारी बढ़ी उत्पादन हुन थालेपछि गाउँका अन्य कृषकहरू पनि गेटेउला मल लक्ष्मी गेटौला बेचने समेत एक गेटौला को दुई रूप लिनेता तेरह जना को, को सदस्य रहें परिवार में सब रोजगार रहेको र आयस्रोतको नाममा आफूले गर्दै आएको तरकारी खेती मात्रै रहेको र त्यसैले घर खर्च पुग्ने गरेको उनको भनाइरहेको छ महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाले गटौला ल्याएर सहयोग गरेपछि उचित मेहनतले उहाँको आमदानीको राम्रो बाटो खुलेको हो कैलालीको धनगढ़ी उपमहानगरपालिका एक शिवानगर दीर्घसीको टोलमा नाली निर्माण गर्न भन्दै गठन गरिएको उपभोक्ता समिति कानून विपरीत रहेको भन्दै भंग गरिएको छ सरकारी कर्मचारी समेत रहनुभएका गीता सोडारीको अध्यक्षतामा गैर उपभोक्तालाई राखेर उपभोक्ता समिति गठन भएको पाइएपछि धनगढ़ी उपमहानगरपालिकाले उक्त समितिलाई भंग गरेको हो सरकारी कर्मचारी कुनै पनि उपभोक्ता समितिमा बस्न नपाउने कानूनी व्यवस्था विपरीत राहत दरबन्दीका शिक्षक समेत रहनुभएका गीता सोडारीलाई अध्यक्ष बनाइएको थियो दुई सालदेखि राहत दरबन्दीमा कार्यरत शिक्षिका गीता सोडारी शिवनगरमा नाली निर्माणमा नाली निर्माणका लागि दुई हजार बहत्तर पुस अठाइस गतेदेखि उपभोक्ता समितिको अध्यक्ष रहनु भएको थियो स्थानीय स्वायत्त शासनको उपभोक्ता समिति सम्बन्धी कार्यविधिमा सरकारी कर्मचारी र रा राजनीतिक पार्टीका नेताहरू उपभोक्ता समितिमा बस्न नमिल्ने व्यवस्था छ गैर उपभोक्ताहरूलाई नै समितिमा राखेर रा, उपभोक्ता समिति बनाएकोमा स्थानीयहरूको आपत्ति रहेको थियो कानून विपरीत बनाइएको उपभोक्ता समिति भंग गरेर नयाँ भेला बोलाएर उपभोक्ता र अनुगमन समिति गठन गर्न निर्देशन दिएको कार्यकारी अधिगृत श्रेष्ठले जानकारी दिनुभएको छ नगरपालिकासँग गरिएको सम्झौता अनुसार एक मिटर एकतर्फको नाली निर्माण तीस मिटर ढक्कन निर्माण र पच्चिस मिटर दोहोरो नाली निर्माण गर्नुपर्ने र त्यसको चौडाई पैंचालिस सेन्टीमिटर हुनुपर्नेछ पुरानो समिति भंग भएका नयाँ समिति निर्माणका लागि केही समय लाग्ने वडा सचिव महेश दाहालले जानकारी दिनुभएको छ गरीबी निवारण कोषले ग्रामीण गरीबी न्यूनीकरणका लागि भन्दै डोटिका विभिन्न गाविसहरूमा बाडिको रकम भाका नागदा समेत असूलीमा समस्या देखिएको छ गुम्ती कोष मार्फत जिल्लाका विभिन्न समूहलाई वितरण गरिएको एकीस करोड़ एकतीस लाख चौध हजार रकम मध्ये भाका नागेको करिब एघार करोड़ रकम उठ्न बाँकी रहेको जनाएको छ अहिलेसम्म छ करोड़ सताहत्तर लाख पाँच हजार रकम मात्र असूली भएको साझेदार संस्थाहरूले बताएका छन् असूले गर्न बनाएको मापदण्ड नै फितलो भएको रकम असुलीमा समस्या भएको गरीबी निवारण कोष ड्यूटीका प्रबन्धक बन्दुई विक्रम शाहीले बताउनु भएको छ जिल्लामा गरीबीको रेखा मुनि रहेका कतिपयले राम्रो काम गरेर जीवन निर्वाहलाई सहज बनाएको भए पनि केहीले भने रकम दुरूपयोग गरेको पाइएको शाहीको भनाइरहेको छ किन्ने मान्छे आउलान् भनेर हुचिल समातेको खबर विभिन्न ठाउँमा पठाए उनले भने, भने। एक महिनासम्म पनि कोही किन्न आएनन् दिनकै आधा किलो मासु खाएर कसले पाल्न सक्छ पछि छोडिदिए केटाकेटीले खेलाएर मारे बझाङ गडराएका एक बासिन्दाको होयो। होचिल पाँच लाखमा बिक्री हुन्छ भन्ने हल्ला सुनेका उनले बिहानै उठेर बारीतिर हिँडेको बेला नजिकै खेलिरहेका दुईवटा हुचिल एक महिना अघि पक्रेर घर ल्याएका थिए महँगो मूल्यमा बिक्री हुने हल्लाका कारणले त्यहाँका बासिन्दाले लोपोन्मुख प्रजातिको चरा हुचिल समात्ने काम गरिरहेका छन् धेरै दिनसम्म पनि बिक्री नभएपछि समातेका हुचिल खान नपाएर मर्ने गरेका छन् कैलाश गाविसका उमेश विष्टले भन्नुभयो हाम्रो गाउँका एकजनाले पाँचवटा हुचिल समातेको थियो धेरै दिनसम्म पाल्दा पनि किन्ने मान्छे कोई नआएपछि छोड़िदियो तर हुचिल त उड्न नसक्ने भइसकेछन् दुईवटा त बल्ल बल्ल उडेर भागे अरू तीनवटा चाहिँ त्यतिकै मरे स्थानीय भाषामा हुँ बाघ भनिने होचिल चरा बिक्री नभए पनि हल्लाकै भरमा समाप्ने र मार्ने काम धेरै हुन थालेको छ बिहान र दिउँसोको समयमा आँखा कम देख्ने भएकाले पनि यो चरा सजिलै पक्रन सकिने र गाउँका धेरैले पक्रने गरेको गोर्खालीका मंगल खड्काले बताउनुभयो उहाँले भन्नुभयो बिक्री हुन्छ भन्ने हल्लाले धेरैले पक्रने गरेका छन् तर बिक्री भने कसैले गरेका छैनन् पक्रेका प्राय जसो हुचिलहरू मर्ने गरे गरेको उहाँले बताउनु हुचिल पक्रिँदा कारवाही हुन्छ भन्ने थाहा नपाएर पनि मान्छेहरूले त्यस्तो काम गरेको हुन सक्ने जिल्लावन अधिकृत अशोक कुमार श्रेष्ठले बताउनुभयो उहाँले जथाभावी चरा समाएको जानकारीमा आएमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन दुई अनुसार कारवाही हुने जानकारी दिनुभयो उहाँले भन्नुभयो कानूनमा छ महिनासम्म कैदी सजाय हुने व्यवस्था छ कसैले हुचिल पक्रेमा कानूनअनुसार कारवाही हुन्छ कञ्चनपुरको बेलौरी क्षेत्रमा ठूलो परिमाणमा भारत पैठारी हुँदै गरेको सुपारी बरामद भएको छ आइतबार राती करिब बाह्र बजेतिर सीमावर्ती भारत तर्फ तस्कर गर्ने तयारीमा नेपाल भारत सीमाको 300 सय मिटर नजिकबाट एक विटु भाटियाको गोदामा लुकाई राखेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी निरीक्षक भरत बहादुर चौधरीको नेतृत्वमा खटिएको गस्ती टोलीले साठी बोरा सुपारी बरामद गरेको हो कञ्चनपुर भन्सारको जिम्मा लगाउने संयुक्त निर्णय गरेको प्रहरी निरीक्षक चौधरीले जानकारी दिनु भएको छ कञ्चनपुरको दक्षिणी क्षेत्रबाट पटक पटक यसरी ठूलो तस्करी हुने गरेको पाइन्छ तर बेलौरी प्रहरीले भने पहिलोपटक सुपारी बरामद गरेको हो यसभन्दा अगाडि गत वर्ष क्षेत्रीय ट्राफिक कार्यालय दिपालीबाट प्रहरी नायब निरीक्षक वीरेन्द्र जोहारीको नेतृत्वमा खटिएको ब्यूरो प्रहरीले एक डा र दुई ट्रलीसहित बिट्टु फाटियाकै सुपारी बरामद गरेको थियो बेलौरीमा ठूलो अखडा बनाई बसेका भारतीय मूलका भाटियाले यसरी सुपारी सुन चाँदी लगायत विभिन्न अवैध तस्करी गर्दै आएका छन् तर कहिलेकाही मात्र यसरी बरामद हुने गरेको पाइएको छ दार्चुलामा भारतबाट अवैध रूपमा बजार छलीगरी आएको सामान बरामद गरेको छ जिल्ला प्रहरी कार्यालय दार्जुलाका प्रहरी नायब उपक सुशील सिंह राठौरका अनुसार आज सदरमुकाम खलंगा स्थित बस पार्कबाट एक लाख अठाइस हजार बढी मूल्य बराबरको उक्त सामान बरामद गरेको हो बरामद चालीस हजार बराबर मूल्य पर्ने चीनी छत्तीस मूल्य बराबर का चप्पल उन्तीस हजार चार सराबर को खाने तेल छ बराबर पर्ने बीडी चार हजार चार सूल्य बराबर को चौमीन चार हजार बराबर को पर्ने मिश्री चार हजार मूल्य बराबर को रिओ फ्रूट जूस लगायत का सामान बराबदे चार हजार एक सौ भाग मूल्य बराबर को चकलेट झोला रेत बराब कर भारतबाट भन्सार छली ल्याएको भनी विशेष सुराखीको आधारमा उक्त सामान बरामद गरिएको प्रहरले बताएको छ भन्सार छली गरी सामान ल्याउने मान्छे भनी प्रहरी आएको थाहा पाएपछि भागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ बरामद गरिएको सामान आज भन्सार कार्यालय दार्चुलामा बुझाइएको छ सुरक्षा सम्बन्धी सर्वसाधारणको समस्यालाई तत्काल सम्बोधन गर्न क्षेत्रीय प्रहरी कार्यालय दिपाले टोल फ्री टेलिफोन सेवाको व्यवस्था गरेको छ प्रहरी सेवालाई सर्वसुलभ बनाउन प्रहरीमा जनताको सिधै पहुँच स्थापना गर्न तथा प्रहरीका काम कार्यवाहीबारे गुनासो सुन्नका निम्ति टोल फ्री नम्बरको व्यवस्था गरिएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख विजय भट्टले बताउनु भएको छ नागरिकलाई आइपर्ने समस्यालाई ध्यानमा राखेर आपत विपदको समयमा सिधै फोन गर्न समेत प्रहरले आग्रह गरेको क्षेत्रीय प्रहरी कार्यालय दिपामा एक एक एक तीन नम्बरको टोल फ्री सेवा शुरू गरिएको हो प्रहरी सेवा आवश्यक भएमा स्थानीय प्रहरीले सहयोग नगरेमा वा प्रहरी सम्बन्धी गुनासो गर्नु परेमा तत्काल सेवा प्राप्तिका लागि एक एक एक तीनमा सम्पर्क गर्नहुन क्षेत्रीय प्रहरीले सबैमा आग्रह समेत गरेको छ सेती अञ्चल अस्पतालमा सगन उपचार कक्ष आईसीयू सञ्चालनका लागि बोरानाडी निवासी एक महिलाले बयालिस लाखको सहयोग गर्नुभएको छ धनगढ़ी उपमहानगरपालिका वडान नम्बर तीन बोरानाडी निवासी देवकी अवस्थीले सो रकम सहयोग गर्नुभएको हो उहाँले आर्थिक अवस्था कमजोर विपन्न तथा असहाय पैसाको भावमा उपचार गर्न नपाएर ज्यान गुमाउनु पर, नपरोस् भन्ने उद्देश्यका साथ आईसीयू सञ्चालनका लागि सहयोग गरेको बताउनुभयो हां श्रीम स्वर्गीय कृष्णदत्त अवस्थी शास्त्री को स्मृति में सो रकम सहयोग श्रीमान न पान गुमे सुनाब विपन्न रसहाय आईसीयू में सहज उपचार पा रकम सहयरभ भैतडीको पाटन नगरपालिका दश धनजुलीका बेपत्ता एक बालक अठार दिनसम्म पनि भेटिएका छैनन् स्थानीय दुर्गा उच्च माध्यमिक विद्यालयमा कक्षा नौमा अध्ययनरत चौध वर्षीय बालक सुनिल चन्द अठार दिनदेखि बेपत्ता भएका छन् असार तीन गते बिहानै घरबाट स्कूल जान्छु भनी निस्किएका चन्द अहिलेसम्म सम्पर्कमा नआएको बेपत्ता बालकका बुवा हर्कबहादुर चन्दले जानकारी दिनुभएको छ भारततिर गयो भन्ने सुन्नमा आएको छ उनले भन्नुभयो कतै दलालको हातमा पर बेपत्ता छोराको बे खोजिका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय बैतडीमा निवेदन दिए तापनि अहिलेसम्म केही पत्ता लाग्न नसकेको समेतले बताउनु भएको छ दुर्घटना भएको छ पूर्व पश्चिम राजमाग अंतर्गत कंचनपुर कोपुर नगरपा पांच गोलरिया वनदेवी मंदिर नजीक आज दिवसो सवा तीन बजे ना पांच ख बयासी पच्चीस नंबर को भाड़ा को बस लेत्री सोही नगरपालिक वड़ा नंबर तीनकी अंदाजी बहत्तर वर्षीय नंदादेवी कुछ बाटो काटने क्रम में ठक्कर द ठक्कर वृद्धा कुंवर को टाको में गंभीर चोट लगे क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अतरिया स्थित पदमा अस्पताल में उपचार होने न सप उपचार कागज रेफर बस चालक अवरूद्व रहकर दुईवटा सड़क खंड संचालन में आया अबिरल वर्षा संगे आये पैरोले बीववार अवृद्ध महाकाली लोकमाग चार दिनपछि सञ्चालनमा आएको छ लोकमार्ग अन्तर्गत विभिन्न ठाउँमा पैह्रो जाँदा सड़क अवृद्ध बनेको थियो सड़क आज बिहानैबाट सञ्चालनमा आएको ट्राफिक प्रहरले जनाएको छ यस्तै अवृद्ध रहेको जय राजमार्ग पनि सञ्चालनमा आएको छ पैह्रोका कारण गैरातीदेखि अवरूद्ध राजमार्ग आज दिउँसोदेखि सात घण्टापछि खुलेको हो सड़क सुचारू भएसँगै अलपत्र परेका सवारी साधन र त्यसमा सवारी यात्रुहरू गन्तव्यतिर लागेका छनृ आज राती पनि देशभर मौसम बदली हुने देखिएको छ देशका केही स्थानमा सामान्य वर्षाको सम्भावना पनि रहेको छ यो सँगै पूर्वी र यता पश्चिमी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यो सँगै साँझ छ बजेको युनिटी खबर सकिने लागेको छोतामा त अमरगढी किल्लाभित्र संग्रहालय निर्माण गरिने भारत विभिन्न वाहनामा पञ्चेश्वर जलविद्युत परियोजना कर्मचारीका कारण मुक्त हलियाको रकम फेज हुँदै मृत्युदको सजाय सुनाइएका बमको उद्धार तत्काल सम्भव नरहेको दूतावासको भनाई सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तमा टेलिफोन टावर निर्माण गटेउला मलको प्रयोगले उत्पादित तरकारीबाट वार्षिक चार लाख भन्दा बढ़ी आमदानी धनगढ़ीमा नाली निर्माण गर्न भन्दै गठन गरिएको उपभोक्ता समिति कानून विपरीत डोटीमा गरिबी निवारण कोषको रकम असुली गर्न चुनौती र लाखौ रूपियाँमा बिक्री हुने भरम बोकेर हुचिल पक्रेर रा घरमा राखिँदै कञ्चनपुरको बेलौरी क्षेत्रमा ठूलो परिमाणमा भारत पैठारी हुँदै गरेको सुपारी बरामद प्रविधि सहयोगीहरू तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यसपछि राष्ट्रिय खबरका लागि साँझ साढे सात बजे साझा खबर सुन्न सक्नुहुनेछ नमस्कार